र आजको अंकमा हामी पोस्ट डिजास्टर मेंटल हेल्थ अर्थात विपत्ति पछिको मानसिक स्वास्थ्यको बारेमा पनि कुरा गर्छौँ त्यसका लागि आज हामीसँग क्लिनिकल साइकोलोजिस्ट डाक्टर विजय ग्यावाली जो जापान इजरा एड सपोर्ट नामक कार्यक्रमको डिरेक्टर हुनुहुन्छ र उहाँ मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको लागि सक्रिय रूपले विभिन्न माध्यम र प्रस्तुतिबाट वकालत गर्दै आउनुभएको छ स्वागत छ तपाईँलाई कार्यक्रम मनो जिज्ञासामा धन्यवाद सुजनजी हामीलाई सुनिरहनु भएको साथीलाई आफ्नो बारेमा छोटो जानकारी दिनुहोस् न साथीहरू नमस्कार आ, मेरो नाम चाहिँ विजय गेवाली म चाहिँ क्लिनिकल साइकोलोजिस्ट हुँ विशेष गरी आ, पोस्ट डिजास्टर मेन्टल हेल्थ र सुसाइड प्रिभेन्सन भन्ने विषयमा चाहिँ म लामो समयदेखि सक्रिय छु विजयजी यो कार्यक्रममा हामीलाई प्राप्त साथीको मनोजिज्ञासाहरूको सम्बोधन गर्ने प्रयास गर्छौँ र साथै मानसिक स्वास्थ्यको र मनोविज्ञानको पाठहरूमा समयले भ्यासम्म कुरा गर्छौँ र आज हामी साथीहरूको मनोजिज्ञासा साथै विपत्ति पछिको मानसिक स्वास्थ्यमा केन्द्रित भएर कुरा गर्छौँ र विशेष रूपमा नेपालमा आएको विनाशकारी भूकम्पपछि नेपालीहरूको मानसिक स्वास्थ्यमा के कस्तो चुनौती थपिएका छन् त भन्ने बारेमा चर्चा गर्नेछौँ अब विषयवस्तुमा प्रवेश गरौँ एघार महिना अघिको भूकम्पले नेपालीहरूको मानसिक स्वास्थ्यमा के कस्तो उथुल पुथल ल्याइदिएको छ तपाईँको नजरमा वास्तवमा विपत्ति आफैमा चाहिँ हाम्रो लागि नयाँ थियो होइन त्यसपछि आइपर्ने विविध समस्याहरूमा चाहिँ विविध समस्यामध्येको मानसिक समस्या पनि हामीलाई आइलाग्यो र तयारी हामी हाम्रो रूपमा हेर्दाखेरि चाहिँ हामी सुन्ने तयारीमा थियौँ त्यस कारणले गर्दाखेरि चाहिँ भूकम्पपछि अथवा विपत्ति पछि जति पनि समस्याहरू आइलागे त्यो हेर्दाखेरि चाहिँ केही नभएको ठाउँमा शान्त तलाउमा चाहिँ ढुङ्गा हिर्काए जस्तो किसिमको देखियो र तथ्याङ्कको हिसाबमा पनि भूकम्पपछि अब लगभग लगभग एघार एक वर्षै पुग्न थाल्यो होइन mm -hmm. जति पनि तथ्याङ्कहरू आएका छन् र आउने क्रममा चाहिँ छन् त्यसले चाहिँ के देखिएको छ भने विपत्तिपछि नेपालको चाहिँ मानसिक स्वास्थ्यको स्थिति चाहिँ एकदमै संवेदनशील रूपमा चाहिँ रहिरहेको छ चा जस्तो मलाई लागेको छ विशेष गरी विपत्तिपछिको मानसिक स्वास्थ्यलाई हेर्ने हो भने ने र नेपालको अहिलेको स्थितिलाई हेर्ने हो भने यसलाई तिन भागमा विभाजन गरेर हेर्न सकिन्छ हामीले नेपालमा तँ पनि अवलोकन गऱ्यौँ पहिलो भागमा के भने भूकम्पको तत्कालै देखा पर्ने केही समस्याहरू जुन हामीले पनि अनुभव गऱ्यौँ जस्तो चाहिँ भूकम्प नआए पनि भूकम्प आए जस्तो केसले हल्लाइरहे जस्तो राति सुत्न अप्ठ्यारो हुने होइन एक प्रकारको चाहिँ डर लाग्ने केटाकेटीहरू स्कुल जान नमान्ने होइन त्यस्ता किसिमका समस्याहरू देखा परे जुन चाहिँ पहिलो चरणमा हामीले अवलोकन गऱ्यौँ र त्यसलाई साधारणतया भन्दाखेरि सामान्य किसिमकै समस्या मान्नुपर्छ किनकि हाम्रो शरीरले कुनै पनि विपत्ति आइसकेपछि त्यसलाई देखाउने प्रतिक्रिया को स्वरूप देखा पर्ने लक्षणहरू हुन् तिनीहरू होइन र दोस्रो स्टेजमा गइसकेपछि यस प्रकारका जति पनि लक्षणहरू छन् त्यो लक्षणहरू छ महिनाभन्दा बढी भयो भने होइन त्यसलाई चाहिँ हामीले मनोवैज्ञानिक समस्याको रूपमा नै लिने गर्छौँ जसलाई चाहिँ हाम्रो आफ्नो भाषामा भन्दाखेरि चाहिँ पिटिएसडी पोस्ट ट्रमेटिक डिसअर्डर भयो त्यसपछि डिप्रेसन भयो र जनरल एङ्जाइटीहरू त्यो प्रकारको समस्याहरू चाहिँ देखा परे छ महिनापछि एउटा तो देखिन्छ र अर्को सुजनजी तेस्रो चरणको क्रममा अझै हामी प्रवेश गरेका छैनौँ त्यो चरण भनेको चाहिँ भूकम्प गइसकेपछि अथवा विपत्तिपछि एक दुई वर्षपछि मात्रै देखिन्छ र त्यो कस्तो रूपमा आउने हो तो चाहिँ अझै अवलोकन गर्न बाँकी छ नेपालमा भूकम्पपछि आत्महत्याको स्थिति चाहिँ कस्तो छ चा? नेपालमा निकै सान्दर्भिक प्रश्न सोध्नुभयो तपाईँले यो आत्महत्या सम्बन्धी लामो समयसम्म मैले नेपालको आत्महत्यालाई फलोअप गरिरहेको कारणले गर्दाखेरि मैले अलिकति तथ्याङ्ग तथ्याङ्कको हिसाबमा चाहिँ केही फरक शैली यहाँ देखेँ मैले तँ के भने यो भूकम्पभन्दा अघिको आत्महत्या र भूकम्पभन्दा पछिको आत्महत्यालाई हेर्ने हो भने चाहिँ साधारणतया यस्ता किसिमका विपत्तिहरूले आत्महत्या बढ्ने भन्ने चाहिँ देखा पर्दैन जस्तै ताइवानमा भयो जापानमा पनि भयो अनि हाम्रो भारतको गुजरातमा भएको विपत्तिपछि साधारणतया चाहिँ तत्कालै आत्महत्या बढेको देखिँदैन तर नेपालमा के देखियो भने जुन महाभूकम्प गयो त्यसपछि त्यसभन्दा अघिको तिन महिना र त्यसभन्दा पछिको तिन महिनालाई तथ्याङ्क रूपमा हेर्दाखेरि तुलना गर्दाखेरि के देखियो भने लगभग चौबिस प्रतिशत चाहिँ आत्महत्या बढेको देखिन्छ होइन त्यस कारणले गर्दाखेरि चाहिँ यो अरू देशभन्दा पनि फरक किसिमको तथ्याङ्कहरू आएको कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ हामीले एकदमै वाज गरेर बसेका छौँ आत्महत्या क्षेत्रमा काम गर्ने विज्ञहरूले चाहिँ यसलाई चाहिँ अलिक फरक किसिमले अवलोकन गर्नुपर्छ भन्ने क्रममा चाहिँ छ यो हजुर ती आत्महत्याहरू चाहिँ भूकम्पसँग सम्बन्धित छन् कि अरू केही कारणले गर्दाखेरि बढेको होला तपाईँको विचारमा एउटा चाहिँ के प्रसङ्ग हामीले बुझ्नुपर्छ भने सुजनजी नेपालमा यो विपत्ति बि, आउनुभन्दा पहिला पनि हामी कहाँ अर्को एउटा विपत्ति थियो त्यो चाहिँ नाइन्टिन नाइन्टी सिक्सदेखि टु भएको यो हाम्रो इन्सर्जेन्सीको जुन समस्या थियो माओिस्ट प्रब्लम थियो त्यो समस्याको कारणले गर्दाखेरि पनि हामीलाई चाहिँ विविध प्रकारको समस्याहरू पहिलादेखि नै थियो हजुर होइन मैले सोध्न चाहेको चाहिँ किनभने आत्महत्याहरू चाहिँ नेपालमा बढिरहेको स्थितिमै थियो होइन त्यो बढिरहेको स्थितिमा चाहिँ अब त्यो भुइँचालोले गर्दाखेरि झन बढेको हो कि त्यो नर्मल रेटमै त्यो अघि बढेको भूकम्पले चाहिँ प्रिसिपेटिङ फ्याक्टरको रूपमा काम गरेको हो एउटा चाहिँ उत्प्रेरणा चाहिँ यसले दियो जस्तो मलाई लाग्छ र अर्को एउटा महत्त्वपूर्ण कुरा के भने अहिले जुन एघारवटा जिल्ला चौधवटा जिल्ला हामीले जुन टार्गेट भयो योपालिको भूकम्पमा त्यो चौधवटा जिल्ला मध्येमा काठमाडौँ दोलखा सिन्धुपाल्चोक यो तिनवटा जिल्ला चाहिँ पहिलादेखि नै आत्महत्या दर बढी जिल्ला हो ए त्यो कारणले गर्दाखेरि पनि अलिक बढी अब्जर्भ भएको हो कि भनेर चाहिँ भन्न सकिन्छ ए अब यस्तो विपदको बेलामा सुरक्षा पूर्व तयारी एकदमै महत्त्वपूर्ण हुन्छ मानिसको ज्यान जोगाउन मानसिक स्वास्थ्यमा पनि यस्तो विपदको बेलामा के कस्तो उपाय अप्नाउनु पर्छ भन्ने कुनै त्यस्तो पूर्वतयारीको प्रावधान छ मानस जुन कुनै पनि प्रकारको विपत्तिको लागि चाहिँ मानसिक रूपमा तयार हुने भन्ने विषयवस्तु त हुन्छ होइन तर त्यो अत्यन्त जटिल प्रक्रिया हो वास्तवमा किनकि हामीसित पहिलादेखि नै त्यस्ता प्रकारको विपत्ति भइरहेको भए सायद हामीले विद्यालय क्षेत्रबाटै नै त्यस्तो किसिमको कार्यक्रमहरू आउँथ्यो होला होइन त्यो नहुँदाखेरि चाहिँ हामीमा चाहिँ त्यो पूर्व तयारीको कमी देखिन्छ होइन त्यसमा देखिनुपर्ने पूर्व तयारी गर्नुपर्ने चाहिँ मुख्य रूपमा के हो भने ल है यो भू प्रकारका विपत्तिहरू भनेका सामान्य प्रकारका विपत्तिहरू हुन् होइन यो आइसकेपछि चाहिँ हामीले आफ्नो जीवधनको सुरक्षा त आफ्नो ठाउँमा छँदैछ त्यो बाहेक पनि मानसिक रूपमा चाहिँ हामी यसको लागि तयार हुनुपर्छ भन्ने प्रकारको शिक्षा चाहिँ हामीले चाहिँ दिनुपर्थ्यो त्यो हामीले दिन सकेनौँ तसर्थ अब चाहिँ हामीले भूकम्पको पूर्व तयारी यदि सोच्ने हो भने मानसिक रूपमा तयारी सोच्ने हो भने चाहिँ विद्यालय लेभलदेखि नै अथवा भनौँ न हाम्रा छोराछोरीदेखि नै हामीले चाहिँ त्यस्तो प्रकारको विपत्तिको लागि चाहिँ मानसिक रूपमा तयार गर्नुपर्छ हामी यो अङ्कमा साथीको मनोजिज्ञासा लिन्छौँ र हामीलाई धेरै जिज्ञासाहरू आएका छन् हामीले आएको पहिलो जिज्ञासा यस प्रकार रहेको छ म पच्चिस वर्षको युवक हुँ मलाई आजकल कसैसँग बोल्न मन लाग्दैन काम गर्ने जाँगर पनि लाग्दैन खानामा त्यति रुचि लाग्दैन पढाइ ठीकै छ मेरो अहिलेसम्म म छुट्टै भएको छु रे साथीभाइको अनुसार कतै मलाई डिप्रेसन त भएको होइन साथी तपाईँले सोध्नु भएको प्रश्न को यदि तपाईँलाई मैले प्रत्यक्ष रूपमा भेटेको भए चाहिँ म केही थप प्रश्न गर्थे होला होइन तर अहिले जति पनि तपाईँले उल्लेख गर्नुभएको छ त्यसकै आधारमा भन्दाखेरि चाहिँ तपाईँलाई हो डिप्रेसनका केही लक्षणहरू चाहिँ देखिएका छन् होइन तर यत्तिकै आधारमा चाहिँ तपाईँलाई डिप्रेसन भयो भनेर चाहिँ म भन्न गाह्रो हुन्छ तपाईँलाई के बुझ्नु भने डिप्रेसनमा चाहिँ चाहिँ लक्षणहरू जुन देखिन्छन् त्यो कम्तीमा पनि तिन महिनाभन्दा बढी लगातार रूपमा यस्ता प्रकारका लक्षणहरू देखियो भने चाहिँ त्यसलाई डिप्रेसन भन्न सकिन्छ एउटा तो भयो अर्को चाहिँ तपाईँको उमेरको हिसाबमा पनि तपाईँ अझ युवा हुनुहुँदो रहेछ होइन पच्चिस वर्ष भनेको यो बिचमा चाहिँ हाम्रो मानसिक स्वास्थ्यमा अथवा हाम्रो मनोविज्ञानमा विभिन्न प्रकारका चाहिँ आरोह र अवरोहहरू आउने गर्छन् होइन त्यो आवरोह र अवरोहको कारणले गर्दाखेरि क्षणिक रूपमा मात्रै तपाईँ केही विचलित भएको पनि हुनसक्छ होइन तसर्थ म तपाईँलाई के सुझाव दिन्छु भने यदि नजिकमा कुनै चाहिँ मनोविज्ञ हुनुहुन्छ भने उहाँसित गएर एक सल्लाह गर्नुहोस् र परिवारमा पनि तपाईँलाई भएको समस्याको बारेमा एक पालि परिवारका सदस्यसित छलफल गर्नुहोस् त्यसबाट तपाईँको समस्याको समाधान निस्किन्छ भन्ने मलाई विश्वास छ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 यसै सन्दर्भमा कुरा गर्दा भूकम्पपछि कस्ता कस्ता मानसिक समस्याहरू प्रमुख रूपमा आएको पाउनुभयो तपाईँले नेपालको परिप्रेक्षमा हेर्दाखेरि हुन त म नेपाल धेरै समयसम्म बसेको छैन तर मैले नेपाल आउनु पूर्व पनि जापानमा यही विषयमा काम गर्दाखेरि चाहिँ मैले आफूले के अवलोकन गरेको छु भने भूकम्पपछि बढी देखा पर्ने समस्या भनेको चाहिँ यो पिटिएसडी टाउमा साधारणत भाषामा भन्दाखेरि चाहिँ होइन त्यो चाहिँ बढी देखिन्छ एउटा देखियो होइन अर्को यो लङ टर्मसम्म गयो भने डिप्रेसन र जनरल एङ्जाइटी होइन यो आत्तिने रोग भनौँ न त्यो प्रकारको समस्याहरू चाहिँ बढी देखिएको छ र अर्को छुट्याउने नहुने अर्को प्रसंग के छ भने भूकम्पको लामो जुन यसको असर छ त्यसलाई हेर्ने हो भने चाहिँ यो आत्महत्या पनि बढेको चाहिँ मेरो आफ्नो अवलोकनमा चाहिँ तो छ तपाई आधा समय जापानमा पनि व्यतीत गर्नुहुन्छ र त्यहाँको विपद व्यवस्थापनलाई नजिकबाट निहाल्नुभएको छ सबैलाई थाहा भएको कुरो हो कि जापान सबैभन्दा धेरै भूकम्प जाने देश हो जापानिजहरूले कसरी आफूलाई भूकम्पप्रति मानसिक रूपमा तयार राख्छन् अथवा के छ उनीहरूको पूर्व तयारी मानसिक स्वास्थ्यको सर सन्दर्भमा अत्यन्त राम्रो प्रश्न सोध्नुभयो सुजनजी जापानको हकमा चाहिँ मेरो आफ्नो व्यक्तिगत अनुभवमा पनि के देखेको छु भने मैले म चाहिँ अहिले जुन संस्थासित सम्बन्धित छु त्यो संस्थामा काम गर्नुभन्दा पहिला चाहिँ त्यहाँको एजुकेसन बोर्डमा म काम गर्थेँ र स्कुल स्कुलमा गएर चाहिँ त्यहाँको विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने मेरो विषय थियो मेरो काम थियो त्यो बेलामा चाहिँ त्यो बेलामा मैले त्यहाँको स्कुलमा के देख्थेँ भने प्रत्येक महिनाको एक दिन चाहिँ त्यहाँ चाहिँ एक प्रकारको चाहिँ प्र्याक्टिस गराइन्छ भूकम्प आयो भने अथवा आग लागि भयो भने यसरी बस्ने है अथवा सुरक्षित ठाउँमा यसरी जाने है भन्ने किसिमको चाहिँ एउटा तालिम दिँदो रहेछ त्यहाँ प्रत्येक स्कुलमा महिनामा एकचोटि चाहिँ त्यो गर्नै पर्ने भन्ने एउटा छुट्टै समय तोकेर त्यो गरिँदो रहेछ एउटा तँ देखेँ अर्को एउटा एकदमै सानो पार्टले मलाई निकै प्रभावित गरेको छ त्यो म तपाईँसित सेयर गर्न चाहन्छु जापानको स्कुलहरूमा तपाईँ जानु भने प्रत्येक जो विद्यार्थी बस्ने बेन्चको पछाडि एउटा तकिया राखिएको हुन्छ होइन चकटी भनौँ न चकटी राखिएको हुन्छ र त्यो चकटी राख्ने उद्देश्य मैले सुरुमा के सोचेको थिएँ भने यो बस्नको लागि राखिएको होला भन्ने सोचेको थिएँ तर त्यो चकटी चाहिँ बस्नको लागि नभएर पछाडि अडेस लिने ठाउँमा झुन्डाइएको हुन्छ त्यहाँ राखिएको हुँदो रहेछ होइन त्यो किन राखिँदो रहेछ भने यदि कथनचित भूकम्प आइहाल्यो भने चाहिँ त्यो चकटीले टाउकोमा छोपेर बाहिर निस्किने ए होइन त्यो किसिमको ट्रेन हुँदो रहेछ र रह प्रत्येक विद्यार्थीलाई अर्को चाहिँ रुमाल कम्पलसरी गराइदिँदो रहेछ त्यहाँको स्कुलहरूले रह त्यो चाहिँ के रहेछ भने कुनै आगलागीहरू भयो भने रुमालले मुख छोपेर चाहिँ बाहिर जाने भन्ने त्यस्तो किसिमको चाहिँ भनौँ न एकदम सामान्य कुरा हो तर त्यहाँ त्यो लेभलबाट चाहिँ ट्रेन गर्ने परिपाटी रहेको छ तसर्थ चाहिँ जापानिजहरू चाहिँ मानसिक रूपमा पूर्ण रूपमा चाहिँ यो भूकम्पको तयारीमा बसेको जस्तो मलाई लाग्यो अब हामी फेरि साथीबाट अर्को प्रश्न लिन गइरहेका छौँ जुन भूकम्पसँग सम्बन्धित छ भुइँचालो पछि म एकदमै धस्किने भएको छु सानो आवाजले पनि सतर्क हुन्छु सपनामा कहिले काहीँ भुइँचालो आएको पनि देख्छु यो कुराले एकदमै डर लाग्ने गर्छ मलाई अहिले पनि भुइँचालो आउँछ कि जस्तो भानुहुन्छ म के गरु उहाँको मनोजिज्ञासालाई कसरी सम्बोधन गर्नुहुन्छ साथी तपाईँको समस्या देख्दाखेरि मलाई के लाग्यो भने अहिले नेपालको भूकम्प धेरै नेपालीमा देखि देखिरहेको एउटा समस्याको प्रतिनिधि प्रश्न हो जस्तो मलाई लाग्यो धेरै व्यक्तिहरूलाई यो समस्या देखिरहेको छ होइन यसलाई हामीले भन्दाखेरि चाहिँ साधारणत यो एक प्रकारको चाहिँ फ्ल्यासब्याक जस्तो किसिमको समस्या देखिन्छ यो यसलाई हामीले आफ्नो भाषामा भन्दाखेरि पिटिएसडी भनेर भन्छौँ होइन तपाईँलाई मेरो के सुझाव छ भने सबैभन्दा पहिला चाहिँ तपाईँ आफू भूकम्प भनेको कस्तो चिज हो होइन त्यसका बारेमा तथ्यगत रूपमा तपाईँले तयारी गर्नुपऱ्यो होइन त्यो विषयमा अध्ययन गर्नुपऱ्यो एउटा चिज त देख्नु पऱ्यो तपाईँले गर्नुपऱ्यो अर्को चिज चाहिँ तपाईँलाई म के गर्छु भने अब भूकम्प हाम कहाँ भूकम्प गएको त लगभग एक वर्ष पुगिसक्यो हो होइन एक वर्षपछि पनि तपाईँलाई यो समस्या देखिएको छ भने तपाईँ एकपटक चाहिँ मनोविज्ञतामा जानुपर्छ जस्तो मलाई लाग्छ हजुर अब हामीलाई सुनिरहनु भएको साथीहरूलाई चाहिँ के कस्ता सिम्टम्सहरू आयो भने चाहिँ तुरुन्तै मनोविज्ञ अथवा साइकेट्रिस्ट कहाँ गएर चाहिँ उपचार गराउनुपर्छ भन्ने भन्न चाहनु यो भूकम्पपछि हजुर भूकम्पपछि साधारणतया म साथीहरूलाई के भन्न चाहन्छु भने भूकम्पपछि अब लामो समय बितिसक्दा पनि यदि तपाईँलाई चाहिँ राम्ररी निद्रा लाग्दैन होइन र बारम्बार भूकम्प आउँछ कि भन्ने कुरा मनमा डर लाग्छ र मैले यो नेपालमा देखेको आधारमा मैले भन्दैछु है त उहाँहरूको यो लक्षणहरू चाहिँ र कतिपय व्यक्तिहरूलाई चाहिँ जुन एक प्रकारको एङ्जाइटी भनेर भन्छौँ नि चिचिटपन झनक्क झनक्क रिस उठ्ने होइन सानो केही चिजमा केही गर्नु पऱ्यो भने कन्सन्ट्रेसनै नहुने होइन सबैतिर बिग्रिएको भत्किएको भनौँ न त्यस्तो किसिमको परिदृश्यहरू मनमा आउने होइन त्यस्तो किसिमको समस्याहरू छ भने चाहिँ एकपल्ट तपाईँले मनोविज्ञलाई देखाउनुपर्छ जस्तो मलाई लाग्छ साथी हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सेमा कुनै पनि समयमा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना मनोजिज्ञासा एट साइक इमेल पनि पठाउन सक्नुहुन्छ आज हामी तपाईँको मनोजिज्ञासा लिइरहेका छौँ तपाईँको मनोजिज्ञासालाई सम्बोधन गर्न हामीसँग क्लिनिकल साइकोलोजिस्ट डाक्टर विजय गावाली हुनुहुन्छ उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू जिज्ञासा लिएर फेरि आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला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 मानिसहरू मानसिक स्वास्थ्यप्रति अलि सजग भएको भन्ने पनि सुन्न पाइन्छ यी कुराहरूलाई कसरी हेर्नुभएको छ चा। तपाईँले चाहिँ वास्तवमा तपाईँले भने जस्तै यो भूकम्पपछि चाहिँ नेपालमा यो मनोविज्ञान मनोसामाजिक परामर्श भन्ने शब्द चाहिँ अलिक बढी सुन्न थालेको हो कि जस्तो मलाई पनि त्यस्तो महसुस चाहिँ भइरहेको छ तर तथ्याङ्क जुन हामीले सरस्वती हेर्ने हो भने स... चाहिँ यो शब्दको सुरुवात चाहिँ विशेष गरी नेपालमा जुन भुटानी शरणार्थीको समस्या थियो त्यसपछिको पछि चाहिँ विभिन्न सङ्घ चाहिँ यो मनोसामाजिक क्षेत्रमा काम गर्न थालेपछि चाहिँ अलिकति बढी प्रचार प्रसार भएको हो कि जस्तो मलाई लाग्छ होइन भूकम्प चाहिँ यो वातै बढेर गयो र यो एक किसिमले यसलाई सकारात्मक रूपमा पनि लिनुपर्छ किनकि हामी कहाँ हाम्रो समाजमा पहिलादेखि नै विविध प्रकारको मनोसामाजिक समस्याहरू थिए जसलाई चाहिँ हामीले सम्बोधन गर्न सकिरहेका थिएनौँ होइन र यो भूकम्प वास्तवमा दुःखद घटना थियो तर यसको कारणले गर्दाखेरि चाहिँ एउटा विषय भनौँ न मनोसामाजिक समस्याहरूमा चाहिँ हामीले सहयोग लिनुपर्छ है भन्ने किसिमको चेतना जुन सुरुवात भयो यसलाई चाहिँ हामीले राम्ररी व्यवस्थापन गर्न सक्यौँ भने यसले राम्रो सकारात्मक चाहिँ सन्देश जान्छ जस्तो मलाई लाग्छ जस्तै यो जुन रूपमा सचेतना देखियो मानसिक समस्याहरूप्रति यो क्रमको निरन्तरता चाहिँ हुन्छ कि हुँदैन तपाईँको विचारमा कत्तिको आशावादी हुनुहुन्छ म एकदमै आशावादी छु र अर्को महत्त्वपूर्ण कुरा के भने आज हामीले यो पोस्ट डिजास्टर मेन्टल हेल्थ भन्ने विषयमा कुराकानी गऱ्यौँ र त्यसमा बढी सम्बन्धित भयौँ होइन तर सुजनजी मनोवैज्ञानिक समस्या हाम्रो समाजमा पहिलादेखि नै छ होइन पहिलादेखि नै हाम्रो सोसाइटीमा त्यस्तो प्रकारको समस्याहरू भएकोले यो पहिला नै चाहिन्थ्यो होइन तर त्यो बेलामा विभिन्न प्रकारको चाहिँ जनचेतनाको कमीले गर्दाखेरि त्यो धेरै मान्छेले त्यो सुविधा लिन पाएनन् होइन हामीले धेरै गाउँघरमा पनि सुनिरहेका छौँ मानसिक समस्या भएका व्यक्तिहरू सिग्रीले बाँधेर राखेको होइन घरमा थुनेर राखेको त्यो हामीले देख्दै दे गरेको समस्याहरू हो जसलाई हामीले सम्बोधन गर्न सकेका थिएनौँ तर भूकम्पको कारणले गर्दाखेरि त्यो विषयमा छलफल हुन पायो चर्चा हुन पायो होइन तसर्थ त्यसलाई चाहिँ मैले एकदम सकारात्मक रूपमा लिएको छु हजुर अब फेरि तपाईँको जापानको अनुभवको बारेमा कुरा गरौँ जापानिजहरूमा कति को र कस्तो मानसिक समस्याहरू पाउनुभयो भूकम्प जस्तो प्राकृतिक विपत्तिपछि र त्यहाँ त्यस्ता समस्याहरूलाई कसरी सम्हाल्दा अथवा व्यवस्थापन गर्दा रहेछन् एकदमै राम्रो प्रश्न सोध्नुभयो मैले आफूले देखेको अनुभवमा पनि के देख्छु भने जापान एकदमै विकसित देश हो तसर्थ त्यहाँको व्यक्तिहरूलाई चाहिँ हामीले साधारणतया बुझ्दाखेरि चाहिँ अब घाँस बास होइन कपासको समस्या चाहिँ सरकारले समाधान गरिदिने भने त तुरुन्तै व्यवस्थापन हुन्छ नि भन्ने किसिमले हामीले सोच्छौँ अहिले नेपालमा पनि त्यही नै समस्या बढी रूपमा प्रचार प्रसार भइरहेको छ होइन तर मानव जीवनमा घाँस बाँस कपासभन्दा पनि अरू कुराहरू पनि हुँदो रहेछन् होइन जसको लागि व्यक्तिले सङ्घर्ष गर्नुपर्दो रहेछ र त्यो चिजहरू पैसाले अथवा चाहिँ विकस विकासले किन्न सक्ने कुरा रहेनछ होइन र जापानमा पनि अब पछिल्लो भूकम्प गएकै लगभग लग पाँच वर्ष भइसक्यो र पाँच वर्षमा अझै पनि जापानमा हेर्ने हो भने चाहिँ विभिन्न प्रकारको चाहिँ मानसिक समस्याहरू त्यो क्षेत्रमा देखिरहेको छ अझै पनि अझै पनि भूकम्पको कारणले भूकम्पको गर कारणले गर्दाखेरि जस्तै म तपाईँलाई एउटा डाटा उल्लेख गर्न चाहन्छु यहाँ जापानको सेन्दाई भन्ने सहर जुन चाहिँ पछिल्लो सन् दुई हजार एघारमा भूकम्पको कारणले गर्दाखेरि बढी प्रभावित क्षेत्र हो तो क्षेत्रमा अहिले पनि त्यहाँको चाहिँ पुरुष यो आत्महत्या दर जापानभरि मध्येमा उच्च छ होइन र त्यसको मुख्य कारणलाई चाहिँ भूकम्पलाई मानिएको छ होइन तसर्थ त्यहाँ अरू समस्याहरू त समाधान भएर गए होलान होइन तर जुन मनको समस्या छ त्यो समाधान हुन बाँकी छ तसर्थ व्यवस्थापन गर्ने प्रयास चाहिँ उनीहरूले पनि गरिरहेका छन् होइन तर पनि अझै पाँच वर्ष पनि त्यो क्रम जारी छ र अझै बाँकी क्षेत्रहरू धेरै छन् हजुर यहाँले एउटा इन्ट्रेस्टिङ कुरा निकाल्नुभयो जस्तै पाँच वर्ष भइसक्यो भूकम्प गएको त्यही ते पनि त्यस्तो समस्याहरू अझै पनि देखिँदैछन् भनेपछि नेपालमा त भर्खर एक वर्ष मात्रै भयो भनेपछि त्यस्तो मानसिक समस्याहरूको शृङ्खला अझै आउन बाँकी नै छ एकदमै एकदमै अहिले यो जुन देखिएको छ अहिले नै हामीले हाम्रो यो भूकम्पले हाम्रो मानसिक स्वास्थ्यमा कस्तो असर गऱ्यो भनेर आकलन गर्ने त बेलै भएको छैन जस्तो लाग्छ मलाई यो त दुई वर्ष तिन वर्ष पाँच वर्ष दस वर्षसम्म पनि यसले चाहिँ असर गर्न सक्छ भने। अब फेरि हामी अर्को जिज्ञासा लिन गइरहेको छौँ जुन यस प्रकारको छ कुन तरिकाले कसरी पढ्दा धेरै याद होला जाँचको लागि यसको कुनै मनोवैज्ञानिक उपायहरू छन् कि अत्यन्त इन्ट्रेस्टिङ लाग्यो मलाई तपाईँको प्रश्न साथी मलाई पनि त्यो लाग्थ्यो म आफू विद्यार्थी हुँदाखेरि पनि होइन कुनै चिज सम्झिनु पऱ्यो भने चाहिँ जतिपटक पढेँ पनि नसम्झिने होइन कसरी पढ्यो भने चाहिँ सम्झिन्छ होला चा भनेर हामी विविध प्रकारको उपायहरू गर्थ्यौँ लेखेर हुन्छ कि घोकेर हुन्छ कि होइन भित्तामा टाँसेर चाहिँ सुत्दाखेरि हेर्दाखेरि चाहिँ सम्झिन्छ चा कि भन्ने किसिमको त्यो मैले पनि त्यस्तो किसिमको अनुभव गर्थेँ सबभन्दा त म अलिकति सरीकृत रूपमा बुझाउने प्रयास गर्छु यो विषयमा न्युरोसाइकोलोजीभित्र एउटा प्रोसेस छ जुन सम्झिने भन्ने कुरा छ त्यो कस्तो हुन्छ भने त्योमा तिनवटा चीज बडा महत्त्वपूर्ण हुन्छ एउटा इनपुट भन्ने शब्द इनपुट भनेको चाहिँ हाम्रो मस्तिष्कमा कुनै चिज पस्नु पऱ्यो होइन त्यसपछि स्टोरेज भन्ने भण्डारण हुने भन्ने कुरा भयो त्यो पसेको चीज चाहिँ त्यहाँ भण्डारण हुनु पऱ्यो होइन त्यसपछि अर्को चाहिँ आउटपुट भन्ने हुन्छ त्यो भण्डारण भएको कुरा चाहिँ बाहिर जाने भन्ने कुरा हुन्छ साधारणतया स्मरण भनेको यो तिनवटा प्रोसेसबाट हुने कुरा हो अब इनपुट हुने बेलामा चाहिँ कसरी इनपुट गऱ्यो भने चाहिँ स्टोरेज होला भन्ने तपाईँले सोच्नु पऱ्यो होइन त्यो प्रत्येक व्यक्ति पछि त्यो प्रोसेस फरक हुन्छ होइन सबै व्यक्तिलाई एउटै लागु हुन्छ भन्ने होइन तर साधारणतया के भनिन्छ भने यदि निरन्तर अभ्यास गरियो भने ती इन्फर्मेसनहरू हाम्रो ब्रेनमा स्टोरेज हुनसक्छ भन्ने चाहिँ हामी साधारणतया चा भन्छौँ तँ के हुन्छ भने कुनै चिज पढ्दाखेरि कुनै व्यक्तिले एकचोटिमा सम्झेला होइन कुनै व्यक्तिले पाँचचोटिमा सम्झेला अथवा कुनै व्यक्तिले दस पटकमा सम्झेला होइन त्यो व्यक्तिपिछे फरक हुन्छ तसर्थ तपाईँलाई म के भन्छु भने तपाईँले कुनै कुरा सम्झ्दाखेरि चाहिँ त्यो कुरामा निरन्तर प्र्याक्टिस गर्नुपऱ्यो होइन निरन्तर रूपमा लागिरहनु पऱ्यो निरन्तर प्र्याक्टिस गर्नु हो भने तपाईँको स्मरण शक्तिहरू चाहिँ एकैचोटि झाप्पै बढेर जाने चाहिँ हुँदैन होइन तर बिस्तारै बिस्तारै त्यसले बढेर जान्छ त्यसैले इनपुट स्टोरेज र आउटपुट जुन तिनवटा प्रोसेस छ त्यो प्रोसेसलाई तपाईँले बुझेर जुन चिज तपाईँलाई अध्ययन गर्न मन लागेको छ त्यसलाई चाहिँ पटक पटक चाहिँ ब्रेनभित्र चाहिँ स्टोरेज गर्ने प्रयास गर्नु हो भने बिस्तारे तपाईँको स्मरण शक्ति सुधार हुन्छ जस्तो मलाई लाग्छ यो साधारण एउटा उपाय भयो अर्को चाहिँ हामीले भ्रममा के बस्नु हुँदैन भने साथी प्रत्येक व्यक्तिसित आफ्नो जुन स्मरण शक्ति हुन्छ त्यो फरक फरक के हुन्छ हेर्नुहोस् कसै कसैलाई जस्तै स्कुलमा पनि हामी देख्छौँ एउटै टिचरले पढाएको कुनै विद्यार्थी एकदमै ट्यालेन्ट भएर जान्छ कुनै चाहिँ सधैँ फेल भएर जान्छ होइन त्यसैले त्यसमा चाहिँ मानसिक स्वास्थ्य मात्रै होइन शारीरिक स्वास्थ्यको पनि त्यहाँ चाहिँ ठुलो असर हुने भएको कारणले गर्दाखेरि तपाईँले अरू कुरामा पनि याद गर्नु पऱ्यो तपाईँ नियमित व्यायाम गर्नु पऱ्यो नियमित सकारात्मक कुराहरू सुन्नु पऱ्यो होइन नियमित रूपमा चाहिँ अध्ययन गर्ने समय छुट्याउनु पऱ्यो होइन कुनै दिन तपाईँ एक घन्टा पढ्नुहुन्छ कुनै दिन एक हप्ता पढ्दै पढ्नुहुन्न होइन त्यस्तो भयो भने प्र्याक्टिस हुन पाउँदैन मस्तिष्कले बिर्सिन्छ होइन तसर्थ ती, ती चिजलाई पनि नियमित गर्न सक्नु हो भने तपाईँको बिस्तारै स्मरण शक्ति बढ्छ जस्तो मलाई लाग्छ नेपालमा अहिले पुननिर्माणको अवस्थामा छ भौतिक रूपमा पुननिर्माण त होला तर मानसिक रूपमा विचित्त भएका आत्तिएका डराएका मनहरूको पुननिर्माण हुन सम्भव छ कि छैन पुननिर्माणको कार्यक्रमहरूमा मनहरूको पुननिर्माण परेका छन् कि छैनन् यो अत्यन्त महत्त्वपूर्ण विषय हो सुजनजी र यो अलिकति राजनैतिक विषय पनि हो जस्तो मलाई लाग्छ अहिले हामी पुननिर्माणको क्रममा छौँ भर्खरै मात्रै सरकारले पुननिर्माण प्राधिकरण भनेर निर्माण पनि गरेको छ तर अहिलेसम्म हामीले बुझेको पुननिर्माण भन्ने के छ भने एउटा इन्जिनियरले आएर घर बनाइदिने होइन पुननिर्माण भनेको अहिले हामीले के बुझाएका छौँ भने भूकम्प पीडितलाई घर दिने होइन त्यति मात्रै बुझाएका छौँ त्यो गर्न सकियो भने पुननिर्माण सफल हुन्छ भन्ने हामीले देखेका छौँ पत्र पत्रिकामा पढ्दाखेरि पनि र त्यो सम्बन्धित विज्ञहरूको कुरा सुन्दा सुन्दाखेरि पनि त्यो क्षेत्रमा काम गरिरहेका तर त्यसले पुननिर्माण सम्भव छैन जबसम्म व्यक्तिको मनलाई चाहिँ पुनर्निर्माण गरिँदैन तबसम्म चाहिँ उसलाई घर बनाएर दिए भने त्यसले चाहिँ उसको जीवनलाई साधारण रूपमा भौतिक रूपमा त केही सहज बनाउला होइन तर मानसिक रूपमा त्यसले चाहिँ सहज बनाउँदैन तसर्थ म के भन्न चाहन्छु भने यो साइको कम्पोनेन्ट बिनाको रिकन्स्ट्रक्सन चाहिँ सम्भवै छैन तसर्थ अहिलेदेखि नै सम्बन्धित व्यक्तिले सँगसँगै यो भौतिक निर्माण सँगसँगै मानसिक निर्माणका कार्यक्रमहरू पनि अगाडि लैजानुपर्छ तँ लगिएन भने चाहिँ मैले अघि नै पनि भने भूकम्पले एक वर्ष दुई वर्ष मात्रै असर गर्ने होइन यसले 5 वर्ष 10 वर्ष बिस वर्षसम्म असर गर्ने भएको कारणले गर्दाखेरि यसले पछिसम्म असर देखाउन सक्छ तसर्थ सबैले यसमा विचार गर्नुपर्छ जस्तै मनहरूको पुननिर्माण गर्नको लागि चाहिँ के कस्ता कार्यक्रमहरू ल्याउनु पर्ला सरकारले जस्तो म तपाईँलाई एउटा उदाहरण दिन्छु दोलखाको सिङ्गटीमा एउटा घर भत्कियो मानमना न होइन घर भत्कियो अब त्यो व्यक्तिलाई हामीले लिएर आएर काठमाडौँमा एउटा घर दिएर राख्यौँ mm -hmm. र हाम्रो साधारण बुझाइमा के हो oh. भने त्यो सफलपूर्ण निर्माण हो नि त उसलाई एउटा घर दियो होइन तर त्यो व्यक्तिसितको के हुन्छ भने त्यो सिङ्गटीसँगको सम्बन्ध हुन्छ उसको त्यहाँ समाज हुन्छ होइन उसले त्यो डाँडापाखा हेरेर हुर्केको हुन्छ त्यहाँको पानी खाएर ऊ हुर्केको हुन्छ त्यससँगको एट्याचमेन्ट जुन हुन्छ त्यो भौतिक एट्याचमेन्ट त छँदैछ मानसिक एट्याचमेन्ट पनि हुन्छ हेर्नुहोस् होइन त्यसले ते, सोच्दाखेरि त के सोच्यो भने त सिङ्गटीको मान्छेलाई काठमाडौँमा ल्याएर हामीले घरमा राख्यौँ भने त त्यो एक प्रकारको त पुन नभएर त बिछोड जस्तो भयो नि त सिङ्गटीसित त बिछोड भयो नि त होइन त्यो कारणले गर्दाखेरि उसलाई अन्य किसिमका असरहरू देखिन सक्छ मैले यो उदाहरणको रूपमा मात्रै पेस गरेको तसर्थ हामीले के सोच्नु पर्यो भने उसलाई उसको समाजमा उसलाई सहँदो किसिमको भूमिका दिएर उसलाई पुननिर्माण गर्नुपर्छ तसर्थ पुननिर्माणको क्षेत्रमा काम गर्ने व्यक्तिहरूले सबैभन्दा पहिला के ध्यान दिनु पर्यो भने जो जस्तो अवस्थामा छ उसलाई त्यही अवस्थामै त्यही ठाउँमै त्यही हावापानीमा त्यही डाँडापाखामा उसलाई पुननिर्माण गरिनुपर्छ पुन आश्रित गराउनुपर्छ तो गराउन सकियो भने चाहिँ पुननिर्माण चाहिँ पूर्ण रूपमा सफल हुन्छ जस्तो मलाई लाग्छ र यो कुरामा ध्यान दिनुपर्छ तपाईँको नेतृत्वमा अहिले त्रिचन्द्रमा विपदपछि आइ पनि मानसिक समस्याको बारेमा पढाइ भइरहेको छ हामीलाई सुनिरहनु भएको साथीलाई यसको बारेमा विस्तृत रूपमा भनिदिनु र यस्तो खालको पढाइ किन जरुरी छ त्यस त्यसबारेमा पनि प्रस्ताइ दिनुहुन अनुरोध गर्दछ अहिले हामीले गरिरहेको कार्यक्रमलाई चाहिँ नेपाल डिजास्टर स्पेसलिस्ट एजुकेसन प्रोग्राम भनेर भनिन्छ यो चाहिँ जापान सरकारको सहयोगमा सञ्चालन भइरहेको कार्यक्रम हो यो एक वर्ष कार्यक्रममा चाहिँ हामीले नेपालमा रहेका पच्चिसजना युवाहरू जो चाहिँ साइकोलोजी र सोसियल वर्क क्षेत्रबाट आउनुभएको छ र अधिकांशले विश्वविद्यालय लेभलको अध्ययन गरिसक्नु भएको छ उहाँहरूलाई अब आउने नेपालमा कुनै प्रकारको विपत्ति आयो भने त्यसमा लिडरसिपको काम गर्न सक्ने चाहिँ योग्य व्यक्ति तयार गर्ने भन्ने उद्देश्यका साथ हामीले सुरुवात गरेको यो कार्यक्रम हो यसमा चाहिँ हामीले विपत्त यो डिजास्टर पछिका विभिन्न इस्युहरूको बारेमा उहाँहरूलाई अध्ययन गराउँछौँ र यो कार्यक्रमको मुख्य यो एजेन्डा के हो भने जापान रहेका यो डिजास्टर स्पेसलिस्टहरू हुनुहुन्छ उहाँहरूलाई नेपालमा ल्याएर उहाँबाट सिक्ने भन्ने चाहिँ यो यसको कम्पोनेन्ट हो मुख्य चाहिँ र त्यो क्रममा अहिलेसम्म चाहिँ विभिन्न जापानको विभिन्न विश्वविद्यालयबाट लगभग बाह्रजना जति प्रोफेसरहरू आएर उहाँहरूलाई चाहिँ यो अध्यापन गराइसक्नुभयो होइन र हामीले यो के आशा गरेका छौँ भने अब भविष्यमा नेपालमा कुनै प्रकारको विपत्ति आयो भने ती विद्यार्थीहरूले चाहिँ लिडरसिपको भूमिका निर्वाह गर्न सकुन् निर्वाह गर्न सकुन् भन्ने चाहिँ हामीले मुख्य रूपमा उद्देश्य राखेर रा यो कार्यक्रममा का सुरुवात गरेका छौँ यस्ता खालको कार्यक्रमहरू चाहिँ कत्तिको महत्त्वपूर्ण छ हो आ, डिजास्टर म्यानेजमेन्ट भन्ने विषय आफैमा हाम्रो लागि नौलो विषय हो होइन र हामीले यसमा तयारी गरेका थिएनौँ तर यहाँ बुझ्नुपर्ने के भने सुजनजी विपद भनेको चाहिँ अहिले हामीले भूकम्पको सलफात गऱ्यौँ तर विपद भनेको तँ मात्रै होइन हाम्रो सडकमा कुनै मोटरसाइकल दुर्घटना भयो भने त्यो पनि विपद हो होइन हामी कहाँ प्रत्येक दिन दुर्घटनाबाट कति धेरै व्यक्तिहरू मर्छन् होइन व्यक्ति मर्ने त मरिहाले बाँच्नेहरूलाई कस्तो प्रकारको असर हुन्छ त्यो पनि त एक प्रकारको अध्ययन गर्नुपर्ने विषय हो नि त्यो विषयमा हामीले त्यति धेरै छलफल गरेको देखिँदैन तसर्थ यो विषय हामीलाई पहिलादेखि नै आवश्यक थियो हेर्नुहोस् तर त्यति धेरै ध्यान नपुगेको हो कि जस्तो मलाई लागेको थियो र भूकम्पपछि चाहिँ हामीलाई एउटा मौका पनि भयो के अब हामीले चाहिँ अब चाहिँ नगरियो भने चाहिँ ढिलो हुन्छ है भन्ने किसिमको हामीलाई महसुस भयो तसर्थ हामीले यो सुरुवात गऱ्यौँ र यो अत्यन्त एकदमै आवश्यक विषय हो नेपालको निम्ति यो भुइँचालोले हाम्रो कमी कमजोरीहरूलाई एकदमै उजागर गरिदिएको छ त्यसै मानसिक स्वास्थ्यको अवस्था र त्यसको पहुँचको अवस्थाको पनि उजागर गरिदिएको छ अब जे हुनु भइहाल्यो हु। भविष्यमा यस्तै भवितव्यको लागि अहिलेको भूकम्पबाट के पाठ सिकेर नेपालको मानसिक स्वास्थ्यमा परिवर्तन गर्न जरुरी छ अब यो डिजास्टरको प्रिपरेसन भन्ने चिज चाहिँ शिक्षाबाट सुरुवात हुनुपर्छ जस्तो लाग्छ मलाई तसर्थ हामीले जुन बस्यक छौँ अथवा हाम्रो उमेरसम्मको व्यक्तिहरूले चाहिँ अब अहिले गर्ने भनेको चाहिँ तत्काललाई गर्ने भनेको तत् अब आउनेलाई के गर्न सकिन्छ भन्ने मात्रै सोच्ने हो तर अब हामीले यो एजुकेसनलाई कहाँ लैजानुपर्छ भने हाम्रा नानीहरूको स्कुलहरूमा लैजानुपर्छ र अहिलेदेखि नै उनीहरूलाई चाहिँ यदि भविष्यमा कुनै प्रकारको भूकम्प मात्रै होइन अन्य प्रकारको कुनै विपत्ति आयो भने यसलाई हामीले यसरी सम्बोधन गर्नुपर्छ है यसबाट आएका समस्याहरूलाई यसरी समाधान गर्नुपर्छ है भनेर उनीहरूलाई व्यवहारिक शिक्षा चाहिँ हामीले दिनुपर्छ स्कुलको करिकुलमै एकदमै एकदमै स्कुलको करिकुलमै राखेर र अब जस्तै एक दुई वर्ष भूकम्पपछि भूकम्प नआउला होइन हराउला अरे अहिले पराकम्पहरू आइरहेको छ त्यो हराएर जाला अरे तिसलाई बिर्सने होइन होइन यो जुनसुकै बेलामा आउन सकि सक्ने भएकोले यसलाई अनिवार्य शिक्षाको रूपमा चाहिँ स्कुलमा लागु गर्नुपर्छ जस्तो मलाई लाग्छ त्यसपछि अरू केही कुराहरू चाहिँ समेट्नुपर्छ होला अब एउटा त एउटा कुरा त भयो होइन अर्को चाहिँ अहिलेको भूकम्पमा हामीले के देख्यौँ भने हामीले विभिन्न क्षेत्रलाई समेट्न सकेनौँ जस्तै भूकम्पले अपाङ्गलाई कस्तो असर गऱ्यो होइन भूकम्पले बुढाबुढीलाई कस्तो असर गऱ्यो होइन त्यसरी हामीले अध्ययन गर्न सकेनौँ होइन अहिले हामीले समस्यालाई जर्नलाइज रुपमा मात्रै बुझिरहेका छौँ कि समष्टिगत रूपमा मात्रै बुझिरहेका छौँ तर यसभित्रका पीडाहरू अरू अन्य धेरै पीडाहरू छन् जो अदृश्य छन् होइन तसर्थ ती अदृश्य पीडालाई अब हामीले अध्ययन थाल्नुपर्छ होइन भूकम्पले जस्तै अपाङ्गहरूलाई कस्तो किसिमको असर गऱ्यो होइन बुढाबुढीलाई कस्तो किसिमको असर गर्यो होइन विभिन्न प्रकारका चाहिँ हस्पिटलमा रहेका बिरामीहरूलाई कस्तो किसिमको असर गऱ्यो त्यसरी हामीले प्रत्येक क्षेत्रलाई समेट्दै गएर अध्ययन गर्दै गयौँ भने एउटा खाका तयार हुन्छ कि डिजास्टरको प्रिपेरेसनको खाका तयार हुन्छ त्यो एकपल्ट तयार भयो भने चाहिँ सधैँलाई हामीलाई सजिलो हुने भएकोले त्योमा हामीले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ भनेपछि अध्ययनहरू हुन आवश्यक छ हो एकदमै जस्तै अहिले हामीले असर गऱ्यो त भन्छौँ भूकम्पले असर गऱ्यो होइन तर वास्तवमा तथ्याङ्गत रूपमा चाहिँ इभिडेन्स त हामीसित सधैँ छैन छैन होइन हामी समाचारको भरमा व्यक्तिसित कुरा गरेको भरमा मात्रै सबै कुरा गर्दैछौँ होइन तसर्थ सम्बन्धित सङ्घ अथवा सरकारले यसलाई तथ्याङ्क रूपमा बाहिर ल्याउनुपर्छ नत्र भने समाधान हुन सक्दैन साथी अब हामी कार्यक्रमको अन्तिममा छौँ आज जति पनि जिज्ञासा लिन पाएनौँ अर्को दुई हप्तापछिको अंकमा सम्बोधन गर्नेछौँ कुनै पनि जिज्ञासा छन् भने हामीलाई पठाउन चाहिँ नबिर्सिनुहोला है साथै तपाईँ कुनै पनि मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी लिन चाहनुहुन्छ चा भने हामीलाई लेखी पठाउनुहोला हामी त्यसलाई समेट्ने प्रयास गर्छौँ अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा छौँ र हामी आशा राख्दछौँ हाम्रो साइक विज्ञान टिपले तपाईँलाई पक्कै मद्दत गर्छ आजको टिप भने हाम्रो अतिथि क्लिनिकल साइकोलोजिस्ट डाक्टर विजय गवालीले दिनुहुन्छ उहाँबाट साइक विज्ञान टिप सुनाउन त है साथीहरू म तपाईँहरूलाई आजको यो कार्यक्रम मार्फत यो आ, जुन आत्महत्या रोकथामसित सम्बन्धित रहेर केही टिप्सहरू दिन चाहन्छु विशेष गरी यदि कुनै व्यक्तिलाई बारम्बार मनमा आत्महत्या गरौँ गरौँ जस्तो लाग्छ भने त्यो अवस्थामा तपाईँले के गर्नुपर्छ भन्ने विषयमा म तपाईँलाई केही टिप्स दिन चाहन्छु एक नम्बरमा यदि तपाईँलाई बारम्बार आत्महत्या गरौँ जस्तो लाग्छ कोठामा बसिरहेको बेलामा त्यस्तो विचारहरू आयो भने सबैभन्दा पहिला आफ्नो कोठाको झ्याल ढोका खोल्नुहोस् र आफूलाई सबभन्दा पहिला अलिक खुला ठाउँमा लैजानुस् जहाँ हावा आउँछ जहाँ व्यक्तिहरूको आवत जावत हुन्छ त्यो क्षेत्रमा आफूलाई लैजानुहोस् एक नम्बर दुई नम्बरमा त्यसपछि तपाईँलाई तपाईँलाई मनपर्ने व्यक्ति कोही हुनुहुन्छ जोसित तपाईँले आफ्नो मनको कुराहरू गर्न सक्नुहुन्छ जस्तै परिवारमा आमा हुनुहुन्छ बुवा हुनुहुन्छ अथवा परिवारभन्दा बाहिरका कोही साथीहरू छन् उनीहरूलाई सम्पर्क गर्नुहोस् र आफ्नो मनका कुरा प्रष्ट रूपमा भन्नुहोस् आत्महत्या गर्न मन लाग्नु भन्ने कुरा आफैमा नराम्रो होइन यो चाहिँ तपाईँलाई भएका कुनै समस्याहरूको संकेत हो तसर्थ तपाईँले ती समस्याहरूलाई राम्ररी निराकरण गर्न प्रयास गर्नुभयो भने यसलाई नियन्त्रण गर्न सकिन्छ र आफुलाई यो सुन्दर जीवनको चाहिँ सहभागितामा चाहिँ लैजान सकिन्छ चा। तसर्थ तपाईँले ती कुराहरूमा ध्यान दिनुहोस् भन्ने मेरो अनुरोध छ आजको टिमले तपाईँलाई मद्दत गर्छ भनेर आशा राख्दछु क्लिनिकल साइकोलोजिस्ट डाक्टर विजय गावले आफ्नो व्यस्तताको बावजुद आजको हाम्रो कार्यक्रममा आएर यति धेरै मनोजिज्ञासाको सम्बोधन गर्नुभयो र हामीलाई सुनिरहनु भएको साथीलाई साइकविज्ञान टिप पनि दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद तपाईँहरूलाई पनि मलाई यहाँसम्म बोलाएर आफ्नो रा, विचारहरू राख्न दिने मौका जुन मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ